नमस्कार अनि हार्दिक स्वागत छ प्रा अर्पण क्विज टाइम लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ र तपाईँलाई थाहा नै छ क्विज टाइम लिएर हामी हरेक साताको शुक्रबार तिन बजेको बाड़ी समाचार लगत्तै आउने गर्छौँ प्रविधि कक्षीबाट यति राजको साथ मिलेर राखेको छ अनि तपाईँसँगै छु म प्रतीक्षा तपाईँ अलिकति सामान्य ज्ञानसँग चाहिँ नजिक हुनुहुन्छ विशेष गरी प्रश्नहरूको खेल तपाईँ खेलिराख्नु भएको छ भनेदेखि आज पनि रमाइलो प्रश्नहरूको खेल खेल्नको लागि हामी तपाईँलाई चाहिँ रमाइलो रमाइलो प्रश्नहरू लिएर चाहिँ आइसकेका छौँ अर्पण क्विज टाइम लिएर र तपाईँलाई सहभागी हुन मन लागेको छ रमाइलो खेल खेल्न मन लागेको छ प्रश्नहरूको भनेदेखि चाहिँ आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्दैछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न अर्पण अर्पण क्विज टाइममा चाहिँ तपाईँलाई सामान्य नियम पनि म जानकारी गराउँछु हुन त तपाईँले सुनिराख्नु भएको छ थाहा छ होला तैपनि पहिलोपटक क्विज टाइमलाई सुनिराख्नु भएको छ भने म तपाईँलाई सामान्य नियम भन्दैछु कि अर्पण क्विज टाइमको यो श्रृङ्खलामा हामी तपाईँको लागि दुईवटा राउन्ड राख्छौँ र त्यसमा चाहिँ दुईवटा राउन्डमा चाहिँ हामी तपाईँलाई टोटल पाँचवटा प्रश्नहरू सोध्ने गर्छौँ पहिलो राउन्डमा दुईवटा दु प्रश्न राख्छौँ र त्यो दुईटै प्रश्नको उत्तर तपाईँले दिन सक्नु भने तपाईँलाई हामी दोस्रो राउन्डमा लैजान सक्दैनौँ यदि पहिलो राउन्डमा तपाईँले कुनै एउटा प्रश्नको सही जवाब दिनुपर्नेछ यदि दिनुभएन भने दिनुपर्नेछ र यदि तपाईँले सही जवाब दिनुभयो भने हामी तपाईँलाई दोस्रो राउन्डमा लैजान्छौँ र दोस्रो राउन्डमा तपाईँको लागि तिनवटा प्रश्नहरू राखिनेछ तपाईँले एउटा प्रश्नको सही जवाब दिनुभयो भने तपाईको खातामा दस अङ्क जम्मा हुनेछ र आउनुहोला दुईवटाबाट तपाईँको लागि खुल्लै छ प्रश्नहरूको रमाइलो खेल खेल्नको लागि र यति बेला तपाईँले क्विज टाइमको यो श्रृङ्खला रेडियो अर्पन हन्ड्रेड फोर पोइन्ट गरेर त सुनिराख्नु भएको छ साथसाथै शात इन्टरनेट अनलाइनबाट पनि डब्लु डब्लु डब्लु गरेर विश्वको जुन सुकेकोबाट सुनिराख्नु भएको छ यति बेला अर्पण क्विज टाइममा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट हुनुहुन्छ अरुणले चाहिँ जिरो जवाफ प्रतियोगितामा कतिको भाग लिने गराएछ अनि ल हेरौँ आज कति प्रश्न मिलाउनुहुन्छ मिलाउनुहुन्न है त ल तपाईँलाई प्रश्न राखौँ संसारको सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो फेरि भन्नुहोस् त प्रश्न फेरि एकपटक भनिदिऊ संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो अहा, तपाईँले दिनुभएको जवाफ सही छ या गलत छ हामी कम्प्युटरलाई सोध्छौँ कम्प्युटरले के भन्छ <laughs> अरूजी बिग्रियो अरे है ल ठिक छ भनेपछि अब तपाई, दोस्रो राउन्डमा हामीले तपाईँलाई लान सकेनौँ अहिले भने छुट्टिन्छ भाइ अरुणजी हुनुहुन्थे यति बेला र तपाईँ पनि रमाइला प्रश्नहरूको खेल खेल्न चाहनुहुन्छ प्रयाम अर्पण क्विस टाइममा आउन चाहनुहुन्छ भनेदेखि होला तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन लागि खुल्दैछ र तपाईँलाई नियम पनि थाहा छ होला कि अर्पण क्विस टाइमको कि तपाईँले हामीले टोटल तपाईँलाई चाहिँ पाँचवटा प्रश्नहरू राख्छौँ पहिलो राउन्डमा दुईवटा प्रश्न राख्छौँ एउटै प्रश्न भन्नुपर्छ एउटै प्रश्न राख्छौँ यदि तपाईँले सही जवाब दिन सक्नु भने चाहिँ हामी तपाईँलाई दोस्रो राउन्डमा लैजान सक्दैनौँ र तपाईँले हामीले राखेको प्रश्नको सही जवाब दिनुपर्छ अनि मात्र हामीले तपाईँलाई दोस्रो राउन्डमा लैजान्छौँ मात्र एउटा प्रश्न राख्छौँ मैले तपाईँलाई सुरुमा दुईवटा प्रश्न राख्छौँ भनेको थिएँ तर जे एउटा प्रश्न मात्र हामी तपाईँलाई राख्छौँ यदि तपाईँले पहिलो प्रश्नको सही जवाब दिनुभयो भने मात्र हामी तपाईँलाई दोस्रो राउन्डमा लैजान सक्छौँ र यति बेला भने अर्पुण क्विज टाइममा कोही साथी आइसक्नु भएको छ फेरि म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनि नम्रता, नम्रता? दूंगाना। दूंगाना। नम्रता? कतिमा पढ्नुहुन्छ ठिकै छ आज अर्पण क्विज टाइममा आउनु भएको छ नियम त थाहा पाउनु भयो नि है अलिकति फरक भएको नियम है हामी सुरुवातमा दुईवटा प्रश्न राख्ने गर्थ्यौँ तर अबदेखि चाहिँ एउटा प्रश्न मात्र राख्छौँ सुरुवातमा यदि तपाईँले सही जवाब दिनुभयो भने मात्र हामी दोस्रो राउन्डमा तपाईँको तपाईँलाई लैजान्छौँ है तपाईँलाई प्रश्न राखौँ संसारमा सबैभन्दा धेरै भूकम्प जाने देश कुन हो बङ्गलादेशओ बङ्गलादेश अलि राम्रोसँग सोच गरेर एन्सर दिनु होला है एकदम सुनिराखेको हो क्यारे हामी सबैले सुनिराख्छौँ जे होस् अहिले फेरि भन्नु पऱ्यो संसारमा सबैभन्दा विश्वभरि भनौँ न सबैभन्दा धेरै भूकम्प जाने देश चाहिँ कुन हो फेरि अब एकपटक हेलो फेरि अब एकपटक भन्नुहोस् त अलिक राम्रोसँग सोचेर रा भन्नुहोस् मैले तिनपटक तपाईँलाई चान्स दिएँ किन भन्दा दोस्रो राउन्ड छैन तपाईँलाई अर्को प्रश्न हामी गर्दैनौँ त्यही भएर पनि तपाईँलाई चान्स दिन्छु होइन सबैभन्दा धेरै भूकम्प जाने देश कुन हो ल ठिक छ मलेसिया भन्नुभएको छ अब हाम्रो कम्प्युटरले एकदम स्योर हुनुहुन्छ ल हामी कम्प्युटरलाई सोध्छौँ तपाईँको जवाब सही छ कि गलत छ सही जवाफ अन्य जिउँछ पहिलो प्रश्नको एन्सर मिलाउनु भएको छ तपाईँले है अब हामी तपाईँलाई दोस्रो राउन्डमा लैजान्छौँ र दोस्रो राउन्डमा पनि तपाईँले एउटा प्रश्न मिलाउनु भयो भने तपाईँको खातामा दस अङ्क हुन्छ हामी तिनवटा प्रश्न राख्छौँ है ल तपाईँको लागि प्रश्न छ संसारमा सबैभन्दा बढी सम्बन्ध विच्छेद हुने देश कुन हो जवाफ तवाफ कंप्यूटर तवाफ बिग्री सबा बड़ी संबंध विच्छेद होने ठाविक अमेरिका हो है ल आजको लागि भने छुटौँ नमस्कार यति बेला तपाई, क्विज टाइम्स सुनिराख्नु भएको छ रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहरूसमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगइन गरेर पनि विश्वको जुनसुकी कुनाबाट भएको छ र यति बेला फेरि पनि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म आरिस आरिस कस्तो छ ल ठिक छ भनेपछि आज अरू पनि क्वेस टाइममा आउनु भएको छ नियम थाहा छ कि छैन अलका नियम रेडियो फर्स्ट को पर्ने? रहन्छ कि मानिस जस्तै हाँस्न सक्ने जनावर कुन होइन ल ठिक छ कम्प्युटरले के भन्छ हाम्रो कम्प्युटरलाई सोधौँ है त सही जवाब मिलाउनु भएको छ है बता छ अनि अब हामी तपाईँलाई दोस्रो राउन्डमा लैजान्छौँ दोस्रो राउन्डमा तपाईँको लागि कतिवटा प्रश्न रहन्छ थाहा छ त्यही भएर त मैले नियम थाहा छ कि छैन भनेर सोधेको नि तिनवटा प्रश्न राख्छौँ हामी है प्रत्येक प्रश्नको चाहिँ तपाईँले सही जवाब दिनुभयो भने दस अङ्क तपाईँले जोड्न सक्नुहुन्छ है okay. ल ला तपाईँको लागि दोस्रो राउन्डको पहिलो प्रश्न रहन्छ सबैभन्दा बढी फिल्म हल भएको देश कुन हो फिल्म हल भएको देश छैन राखेको थिएँ ल यति बेला हाम्रो कम्प्युटरले के भन्छ त है त अहिले पनि सुटाउ नमस्कार यति बेला आवेस् न्यौ पानी हुनुहुन्थ्यो र प्रोग्राम अर्पण क्विज टाइम तपाईँ यसरी राख्नु भएको छ र प्रोग्राममा रहेर प्रश्नहरूको रमाइलो खेल खेल्ने कोसिसमा हामी छौँ र अलिकति नियमलाई पनि चेन्ज गरेका छौँ कि तपाईँलाई पहिलो राउन्डमा हामीले दुईवटा प्रश्न गर्ने गर्थ्यौँ योभन्दा अघिल्लो श्रृङ्खलामा भनेदेखि यसपटकबाट चाहिँ तपाईँको लागि एउटा मात्र प्रश्न रहन्छ यदि तपाईँले त्यो प्रश्नको सही जवाफ दिन सक्नुभयो भने मात्र हामी तपाईँलाई दोस्रो राउन्डमा लैजान्छौँ र दोस्रो राउन्डमा तपाईँको लागि तिनवटा प्रश्न रहनेछ राउन्ड होला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्नेछ सा, कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार अँ <laughs> कोही साथी हुनुहुन्थ्यो उहाँसँग चाहिँ हामी कुराकानी गर्न सकेनौँ डिस्कनेक्ट भयो फोन ठिकै छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्दैछ र पनि क्विज टाइमको समय हो यो र तपाईँसँग प्रश्नहरूको रमाइलो खेल खेल्ने गर्छौँ हामी तपाईँलाई थाहा नै छ क्विज टाइम लिएर हरेक हप्ताको शुक्रबार आउने गर्छौँ तिन बजेको नेपालबारी समाचार लगत्तै करिब करिब चार बजे र आज पनि माजमा माझमा जुटिराखेका छौँ यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्नेछ यति बेला तपाईँले क्विज टाइमको श्रृङ्खला रेडियो अर्पण हन्ड्रेड फोर ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनबाट पनि डब्लु डब्लु गरेर गर्छु. नमस्कार. मेरो सुनिमस्कारु श्री के छ तिमल सेना अनि श्रवण कतिमा पढ्ने सात कक्षामा कहाँ पढ्नुहुन्छ अनि आज क्वेस टाइममा चाहिँ प्रश्नहरूको खेल खेल्नको लागि श्रवणलाई पनि मन लाग्यो हो ला, त्यसो भए प्रश्न राखौँ त मैले ल ला, श्रवणको लागि पहिलो राउन्डको पहिलो प्रश्न छ नेपालको सबैभन्दा ठुलो रङ्गशाला कुन हो काठमाडौँ हजुर काठमाडौँमै छ होला है त्यो रङ्गशाला हजुर ल भन त कुन हो नेपालको सबैभन्दा ठुलो रङ्गशाला थाहा छ कि छैन श्रोरलाई काठमाडौँ नै हो दसरथ रङ्गशाला दशरथ दस रङ्गशाला ल तपाईँले दिनुभएको एन्सर मिल्यो कि मिलेन हामी कम्प्युटरलाई सोध्ने है त ल हाम्रो कम्प्युटरले के भन्छ सुनाउन त सुना मिलेछ है अनि अब दोस्रो राउन्डको पहिलो प्रश्न म श्रवणलाई राख्छु है त सुनिराख्नु भएको छ नि रेडियो त सुनिराख्नु भएको छ नि मेरो आवाज त सुन सुन्नुभएको छ नि श्रवणलाई दोस्रो राउन्डको पहिलो प्रश्न छ सबैभन्दा आ, कुन हो ल भन्नुहोस् त्राजिल कम्प्युटरलाई सुधाउ कम्प्युटरले के भन्छ है तपाईँको जवाफ्रवणको जवाफ बिग्रियो त है ल फेरि फेरि आउनु होला अहिले भने बिदा हुन्छ है नमस्कार श्रवणजी हुनुहुन्थ्यो यति बेला सानो भाइ हुनुहुन्थ्यो ज्वानीबाट आउनुभएको थियो र प्रोग्राम अर्पण क्विज टाइम सँगै हुनुहुन्छ तपाईँ र तपाईँसँग प्रश्नहरूको रमाइलो खेल हामीले खेलिराखेका छौँ आउनुहोला नियम थोरै चेन्ज भएको छ तपाईँलाई थाहा नै छ होला रेडियो सुनिराख्नु भएको छ भने यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अर्पण पन्त अनि अर्पणजी के गर्नुहुन्छ नि तपाईँ पढ्नुहुन्छ अनि जिजवाफमा चाहिँ क्विज कन्टेस्टमा कतिको भाग लिनुहुन्छ कतिको भाग लिनुहुन्छ क्विज कन्टेस्टमा लिन्छु लिनुहुन्छ ल आज अर्पण क्विज टाइममा आउनु भएको छ तपाईँको लागि पहिलो राउन्डको पहिलो प्रश्न राख्छु है त ध्यान दिएर सुन्नु होला है आमाको छोरीको दाईको बुवालाई के भन्नु पर्ला आमाको छोरीको दाईको बुवालाई के भन्नु पर्ला <है> उहाँले जवाब दिँदै हुनुहुन्थ्यो फोन डिस्कनेक्ट भएको छ फेरि आउनुहोला तपाईँले दिनुभएको जवाब के भयो त्यो पछि भनौँला र क्विज टाइम सँगै हुनुहुन्छ तपाईँ तपाईको तपाईँको माझमा चाहिँ हामीले रमाइलो खेल खेलिराखेका थियौँ र आजको लागि भने हामी प्रोग्रामको अन्त अन्तमा पनि आइसकेका छौँ आज पहिलो राउन्डको प्रश्नहरू त प्रायः साथीहरूले मिलाउनु भयो तर दोस्रो राउन्डको प्रश्न कुनै साथीले पनि मिलाउन सक्नु भएन त्यसैले कुनै साथीको खातामा पनि अङ्क जोडिएन जे होस् प्रोग्राम अर्पण क्विज टाइममा रहेर रहे तपाईँसँग प्रश्नहरूको रमाइलो खेल हामी खेल्ने गर्छौँ हरेक हप्ताको शुक्रबार तिन बजेको नेपालवाणी समाचार लगत्तै आउँछौँ करिब करिब चार बजेसम्म र हप्ता तपाईँलाई भेट्नको लागि अर्पण क्विज टाइमको बस्ता लिएर आउने नै छ त्यतिनजेलसम्मको लागि भने छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले रेडियो सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद छ फोन गर्नुहुने तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धन्यवाद र आजको अर्पण क्विज टाइमको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार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 सम्पर्कर्यल सप्लायर सेन्टर रकुलर छोक रेडियोपण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन् सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य मामू दादाई फोन करी पठाई दू पर्यो, दावाले पैसा पठ हाल हम पा बजार बनाला नि छोरी कहा मामू सुन सुनका गहना उखनी बीस वर्ष पुरानो